भागवत सुनेर के प्राप्त हुन्छ मान्छेलाई श्रीमद भागवत सुनेर मानवताको जीवन मूल्य छिन्न पाइन्छ हाम्रो छिमेकबाट हाम्रो मित्र राष्ट्र चाइनाबाट दुईजना महान तीर्थयात्रीहरू भारतको नेपालको यात्रामा आएका थिए एउटा चौथो शताब्दीमा फाइयान छैठौं शताब्दीमा ह्युएन र उनीहरूले यात्रा विवरण लेखेर छोडेका छन् आफूले के के अनुभव गरियो कहाँ कहाँ गइयो मानिसहरू यति विश्वस्त थिए अरूप्रति कसैले केही गर्छ भन्ने अनर्थका कल्पनाहरू कहिले मनमा लिनै पर्दैन थियो डोकाहरू खुलै हुन्थे ठाउँ ठाउँमा हामी गाउँहरू बस्तीहरूमा गयौँ नगरका बस्तीहरूमा पनि गयौँ त्यति विश्वसनीय जीवन थियो कसैको अरू कसैका प्रति अनर्थ गर्ने कल्पना नै आउँदैनथे साधुते होइन कारजाहानी भनेर रामायणमा भने चाहिँ रामा साधुताको जीवनमा प्रवेश गरेपछि त्यस्ता साधकले कहिल्यै अरूको हानि हुने कुरा सोध्दै सोध्दैन त्यसैले साधुते होइन कारजाहानी भन्ने त्यो विश्वासको मन्त्र सबका हृदयमा बस्या थियो आकाश त्यही हो धरतीको काख हो यी गिरीहरू शिखरहरू सरिताहरू दायाँ बायाँका काई परिवेशहरू पहाडहरू कन्दराहरू यी सबै हुने हुन् जो आज पनि छन् हाम्रो साक्षी भएर बसिहालो स्थिति आज हामी कहाँ छैन ढोका खुलिराखेर हामी पाँच मिनट पनि निसन्दिग्ध मनले निश्चिन्त मनले बस्न पाउँदैनौँ कुनै पनि सेकेन्डमा कुनै पनि क्षणमा केही भइहाल्छ भन्ने पिर सबैलाई छाएको हुन्छ मनमा तर हामी भन्दैछौँ हामी बहुतै विकसित भएका छौँ पहिला भन्दा अहिले हाम्रो विकासप्रतिको गौरव गान चलिरहेको छ त त्यस बेला के चिज थियो मान्छेको मनमा र त्यस्तो वातावरण त्यस्तो परिवेश त्यस्तो यही धरती भन्न पुगेको छ यही धरतीको काख आज कुन चाहिँ कुरा गुम्यो र मान्छे यस्तो स्थितिमा पुगिरहेको छ आज गर्न नहुने भन्ने केही रहेन अब समाजमा जान नहुने भन्ने कुनै ठाउँ रहेन अब खान नहुने भन्ने कुनै कुरै रहेन मान्छेको लागि पिउन नहुने भन्ने कुनै कुरै रहेन मान्छेको लागि मान्छे त्यहाँसम्म पुग्यो अहिले कुनै पनि क्षणमा उसले केही पनि गर्न सक्छ जस्तो चाहिँ कि घातक अपराधको काम होस् भागवतले भनेको यो कुरा यति हृदय स्पर्शी छ जो भक्तिको सन्देश दिन्छ भागवतलाई त्यो प्रसाद हो भागवतको महान प्रसाद भक्तिको अङ्कुर हाम्रो हृदयमा उत्पन्न गरिदिन्छ हामीलाई जिज्ञासु भनेर कुनै सद्गुरुको शरणमा जाने सत्प्रेरणा दिलाइदिन्छ भागवतले र हामी जति सुनौ भन्छन् नि हजुर हामीहरू कहाँ त एकदम पुराण त चल्या चले पो छ त पार साल भविष्य पुराण सुन्यौँ पोहोर साल ब्रह्म वैवक्त पुराण सुन्यौँ त्योभन्दा अघिल्लो साल हामीहरूले शिव पुराण सुनेको थियौँ त्योभन्दा अघिल्लो साल हामीहरूले पद्म पुराण सुनेको यस्तै गरी पुराणको नाम लिलिकन अनिखेर ज्ञान त प्राप्त भयो नि त्यसो भए त पर्याप्त ज्ञान प्राप्त भयो अनि सबै कुरा बुझिए त भन्दा बुझिए मजाले बुझिए न कान बुझिए भन्दा गतिलो गरी बुझिए बुझिगएन त्यो सबै के गर्नु त्यो के नहुँदाखेरि त्यो त्यो सुनाइ त्यस्तो हुन्छ त्यो भक्ति भक्ति नहुँदा सुन्नुहोस् तपाईँ हिँड्दैछ पाइलामा हिँड्दैछ पढ्नुहोस् तपाईँ किताब पढ्न जानोस, जानुहोस् मा पाँच गयो हात लागो सुन्न भक्ति छैन भित्र प्रभुका चरण कमलमा भक्ति छैन सुनेर पनि सुनिँदैन पाएर पनि केही पाइँदैन पाठ गरो पाना मात्रै उल्टिन्छन् तीर्थयात्रा गरो पाइला मात्रै सर्छन् दर्शन गर्न गयो मणिराम अर्कैतिर भट्किराख्या हुन्छ भक्ति छैन भने केही पनि छैन कुनै साधनै छैन र भक्ति छैन भने मानव जीवनको मूल्य पनि छैन त्यही भक्तिको उत्कर्ष प्राप्त हुन्छ भागवतबाट भनेकै छ श्वेताश्रोतर उपनिषदमा भनिया छ या भक्ते यथा देवे तथा गुरु तसै त्यही कथिता यथा प्रकाशन जसको भगवानमा श्री हरिमा प्रभु सच्चिदानन्द घन भगवानमा अनन्य भक्ति छ सा, सामान्य भक्ति होइन अनन्य भक्ति भगवानको सामु गएर यो दिनुहोस् त्यो दिनुहोस् भन्ने खालको भक्ति होइन प्रभु मैले पाउनुसम्म पाइसकेका छु हजुरबाट यो मनुष्य जीवन मुक्तिद्वार बक्स्यो हजुरले सदुपयोग गर्न सके यता सशक्त पाखुरी बक्स्यो हजुरले सदुपयोग गर्न सके यस्ता सशक्त गोडा बक्स्यो हजुरले प्रयोग सदुपयोग गर्न सके यस्ता सुन्दर आँखा यस्ता सुन्दर कान सशक्त यी इन्द्रिय शक्तिहरू बक्सिया छ यिनको सदुपयोग गरेर हामीले जिउने हो भने हामीले केही माग्नु पर्ने बाँकी नै छैन सम्पूर्ण निधि बक्सिया त्यसो हुनाले अर्थ होइन भगवान न धनम न जनम न सुन्दरी जगदीश भगवान मे भवताद भक्ति रईतुकी जन्म जन्म भगवान हजुर का चरण कमल में अहैतुकी भक्ति के कामना वाला जेलिएमना में जेलिए मैं भवताद भक्ति महा प्रार्थना महापुरुष चैतन्य चा। महा प्रार्थना हो। ना धनम ना जनम ना जगदीश कामये। महाप्रभुना जन्मनीश्वरे अर्थन धर्मन रति राम पद, यसभन्दा ठुलो वरदानमा केही माग्दिनँ प्रभु मेरो जन्म जन्म प्रभुका चरण कमलमा भक्ति लागिरहोस् यो उत्कर्ष भागवतले दिन्छ जसले हाम्रो जीवनै उज्यालो हुन्छ भागवतको सन्देश छ यास्ति भक्तिर जसको जीवनमा प्रभुप्रति अनन्य भक्तिको विकास छ सम्पूर्ण देवताहरू दिव्य शक्तिहरू तछाड मछाड गर्दै उसैको जीवनमा आएर बस्छन् जसले भगवान्मा भक्ति चाहिँ राखेन मनको रथमा चढेर यहाँहरू दगुर्छ बाह्य जगतमा भक्ति नराख्नेका लागि जीवनमा सद्गुणहरूको महान गुणहरूको उदय कसरी होस् मनोर सति बाहिर बाहिरै कुदिरहन्छ अन्तर्मनतिर कहिले हेर्दैन भित्रतिर कहिले हेर्दै हेर्दैन त्यसैले श्रीमद भागवतले दिने त्यो सुनेर पाइने कुरा हो भक्तिको उत्कर्ष जो जीवनको ऊर्जाको परम स्रोत हो आफ्ना जीवनदाता प्रति कृतज्ञ हृदयले गर्ने शुभ कर्महरू नै भक्तिका सुन्दर उपलब्धिहरू हुन् र ती उपलब्धिहरू भागवत सुन्दाखेरि प्राप्त हुन्छ मनुष्य जीवनको सर्वोच्च मूल्य हाम्रो जीवनमा विकसित हुन्छ भज हरि ला भज हरि जन्म जन्म भरि ला भज हरि ला भज हरि ला जन्म जन्म भरि भज हरि jai mai majum harilay bhajum harilay janm janm bhari lay bhajum harilay janm janm bhari lay bhajum harilay majum harilay bhajum harilay janm janm bhari lay bhajum harilay haribol bhajau harilay bhajau harilay janma janma harilay bhajau harilay bhajo harilay bhajo harilay janma janma harilay bhajau harilay सचिदानन्द भगवान को, पति पवन भगवान नामको द्वारकाधीश भगवान को, रण छोड जी भगवान को, जय जय श्री राधे प्रभु चरण अनुरागी सज्जन बन्धुहरू त्यही हो उपलब्धि जसबिना हामी अन्धकारपूर्ण हुन्छौँ हाम्रो जीवनमा सद्गुणको विकास सदाको लागि ठप्प हुन्छ दुर्गुणका चाहिँ अनेक प्रकारका द्वारहरू खोल्छन् त्यो भक्तिको अभावले हुने कुराहरू हुन् जसको जीवनमा भगवानमा अनन्य भक्ति छ भगवानमा जस्तै आफ्ना एउटा आफूले बढेका आफूले वर्ण गरेका सद्गुरु जीवन दाता, जीवन को मार्गदर्शक सद्गुरु प्रति अनन्य भक्ति छ देवे भक्तिर यथा देवे तथा गुरुका हेर्था प्रकाशन ती महात्म कोही के भन्दैन को गुरु न सुरु जाऊ नापिएकै छन् किताबमा त्यही ल्यायो पढो भयो केको लागि चाहियो गुरु न सुरु जाउँ लुरु लुरु भन्छन् पढ्दैन चाहिँदैन भन्छ त्यो त्यो अज्ञानको बाटो हो त्यो त्यसरी हामी आफै ठगिने सिवाय केही हुँदैन सामान्य सांसारिक विषयसित सम्बन्धित लोकरक्षासित लोकजीवनसित सम्बन्धित पढाइ लेखाइमा पनि फर्मुला बताइदिने गुरु चाहिन्छ चा। म्याथमेटिक्स पढ्दाखेरि पाइलै पिछे फर्मुला बताइदिने गुरुको आवश्यकता चाहिन्छ चा। नत्र ती अङ्ग्रेजी पनि छन् अरु भाषामा पनि होलान नि तिनीहरू भाषा त आउँछ अरे सबै बुझिन्छ अरे तर उही बुझिने मात्रै भित्रबाट ठ्याप्पै बुझिएन अर्थ खुल्दैन लाग्दैन अर्थ बताउने गुरु नभइकन लौकिक विद्याको लागि त हुँदैन भने पारिक आध्यात्मिक शिक्षा नभइकन जुन सद्गुणहरूको उदय हुँदैन ती सद्गुणहरूको द्वार उद्घाटित गरिदिने त्यो आध्यात्मिक ऊर्जालाई गुर गुरु कृपा नभई कहिले आशा गर्न सकिन्छ त्यस सद्गुरु सद्गुरुको शरण परमावश्यक छ किशोरावस्था पार गरेर युवावस्थामा पदार्पण गर्दै गरेको बेलामा विदेश महात्माको नामले प्रसिद्ध सद्गुरुका चरण कमलको रज उठाएर यस ललाटमा लगाउने सौभाग्य मिल्या हुनाले यो अकिन्छ यहाँहरू समक्ष उभेर दुई शब्द बोल्न सक्ने भएको छ सबै सद्गुरुको कृपा उहाँका चरण को कृपा हो त्यसकारणले बिना महत्पाद रिसेकम रुगण महाराजलाई जीले जी अमर सन्देश सदा हृदयमा राख्नु पर्दछ बिना महत्पाद र जोभिषेकम सन्त सत्पुरुषहरू महापुरुषहरूका सद्गुरुका चरणको धुलो उठाएर ललाटमा नलगाऊन्जेल मानिसका आँखै खुल्दैनन् साधारण जीवात्मा आँखाको लागि अञ्जन बनिदिने सद्गुरूका चरणको धुलो हुन्छ त्यही कुरा बताउनुको लागि सम्झाउनको लागि स्वयं जगदीश्वर भगवान श्री रामले स्वयं जगदीश्वर प्रभु श्री कृष्णले गुरुको सन्निधिमा गएर कठोर अनुशासनमा नियममा रहेर विद्या अर्जन गरेका पावन प्रसङ्गहरू हामी सुन्छौँ पुराणमा भागवतमा रामायणमा